नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा संसारभर एकसाथ सुनिरहनु भएको दिउँसै एक बजेको राजनैतिक समितिले संविधान सभा चुनाव भएको छ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने प्रतिबद्धता जनाएको छ बुधबार बिहान नयाँ वाणेश्वरमा बसेको समितिको बैठकले चुनावी वातावरण बनाउन र चुनावपछि संविधान जारी हुने सुनिश्चितताका लागि चुनाव भएको छ महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने र एक वर्षभित्र जारी गर्ने प्रतिबद्धता जनाएको माओवादी उपाध्यक्ष नारायण काजी प्रकाशले जानकारी दिनुभएको छ त्यस्तै चुनावी प्रक्रियामा सहभागी नभएका दललाई वार्ताका लागि पत्रचार गर्ने निर्णय पनि बैठकले गरेको छ सरकार र समितिले औपचारिक पत्र, पत्र, पत्र पठाइसकेपछि दुई पक्षको समझदारीमा वार्ता हुने श्रेष्ठको भनाइरहेको छ नेकपा माओवादी लगायतका दल चुनावी प्रक्रियाको विरोधमा छन् स्तरीय समितिको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव दिएको कानूनी जटिलताका विषयमा छिट्टै टुङ्गोमा पुग्ने निर्णय समेत गरेको छ नेताहरूको कार्यविभाजनमा देखिएको विवाद मिलाउन एकीकृत नेकपा माओवादीको बैठक आज पनि बस्दैछ पार्टीको केन्द्रीय कार्य कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अनुसार कार्यविभाजनको विवाद मिलाउने नेताहरूले बताएका छन् पार्टीमा बाबुराम भट्टराई वरिष्ठ नेताको पद दिएर बाँकी जिम्मेवार मिलाउने तयारीमा ए लागेको छ भट्टराईले पत्याको घोषणा गरेपछि पदे विवाद मिलाउन साउन चार गते विस्तारित बैठक बोलाइएको छ मकानपुर का सय अठार विद्यालय दरबन्दी बिना नै सञ्चालन भइरहेका छन् जिल्ला शिक्षा कार्य मकनपुरबाट एउटा पनि दरबन्दी र रा, राहत शिक्षक बिना ती विद्यालय सञ्चालनमा आएका हुन् शिक्षा कार्यसँग दरबन्दी माग गर्दा नपाएको ती विद्यालयले गुनासो गरेका छन् दरबन्दी नपाएका विद्यालयहरूले अभिभावकसँग पैसा उठाउने सामुदायिक वन र गाविसबाट पाएको राहतबाट शिक्षकलाई तलाब खुवाउनुपर्ने बाध्यता रहेको बताएका छन् जिल्ला शिक्षकारले विद्यालय सञ्चालनको अनुमति दिए पनि शिक्षक भने उपलब्ध नगराएको विद्यालयहरूले गुनासो गरेका छन् मकनपुरमा शिक्षक दरबन्दी कम भएकाले विद्यालयहरूलाई शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षाकालय मकनपुरका उपसचिव हिम शर्मा पौडेलले बताउनु भएको छ दरबन्दी नपुगेका अडचालिस विद्यालयहरूलाई यो वर्ष पिसिएम अनुदान निकासा गरिएको उहाँले जानकारी दिनुभएको छ आज अन्तर्राष्ट्रिय न्याय दिवस विभिन्न कार्यक कार्यक्रम गरी मनाइँदैछ न्याय दिवसका अवसरमा नेपाल मानवाधिकार आयोग र न्याय र मानवाधिकारसँग सम्बन्धित विभिन्न संस्थाले कार्यक्रम गर्दैछन् अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोमविधान सन् उन्नाइस सय अन्ठानब्बे जुलाई सत्रका दिन जारी भएको हुँदा प्रत्येक वर्ष सत्र जुलाई विश्वभर अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसका रूपमा मनाइने गरिन्छ नेपालमा पनि विभिन्न कार्यक्रम गरी न्याय दिवस मनाइँदैछ र पाकिस्तान र वेस्ट इन्डिजबिचको एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई सैतिस रनले पराजित गरेको छ टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै ओभर खेलेर आई आठ विकेटको क्षतिमा तिन रन जोडेको छ उसका लागि डानेर ब्राभोले चौन्न रन डानेर ब्राभोलले अभिजित त्रिचालिस रन जनसन चार्ल्सले एकतिस रन र किरण पोलाटले तिस रन मार्लन सामसुनले एक्काइस रनको योगदान गरेका छन् बलिङतर्फ पाकिस्तानका साहिद असमल र साहिद अफ्रिदिनले समान दुई दुई विकेट तथा मोहम्मद इरफान र असद अलीले समान एक एक विकेट लिएका छन् दुई सय बत्तिस रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले सत्तालिस दशमलव पाँच ओभरमा पुरै विकेट गुमाएर मात्र एक सय पन्चानब्बे रन जोड्न सकेको छ उसका लागि नसिर जम्सले चौन्न रन ओमर अक्वालले पचास रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेका छैनन् पहिलो खेलमा आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई शानदार जित हासिल गर्न मुख्य नायक ठहरिएका शाहीद आफ्रिन्दीले भने उत्कृष्ट ब्याटिङ गर्न सकेका छैनन् अफ्रिदी दस बल खेल्दै पाँच रन बनाएर अल आउट वेस्ट इन्डिजलाई जित दिलाउनका लागि बलिङतर्फ सुनिल नारीले सर्वाधिक चार विकेट र डाइने ब्राभोले दुई विकेट लिएका छन् प्रतियोगिता अन्तर्गतको तेस्रो खेल शुक्रबार हुनेछण खबर